दुई कुरा दुई दिनसम्म प्रशान्त चित्त तिनको भेट हुँदैन तेस्रो दिन बिहान प्रवचन समयमा देखादिएको हुन्छ तर कुराकानी हुँदैन जति समय लम्बिँदै चिप्ले कि राजे घस्रिँदै जान्छ मार्थाको मनमा पनि कृतज्ञता ज्ञापन गर्ने तेजना बढ्दै जान्छ दिनभर तिनी आकुल व्याकुल हुन्छन् रात्रि भोजनपछि मैछाङको आँखा छलाएर तिनी आदिगृह कुद्छिन् प्रशान्त ढोकामा उभिएर तिनी सुस्तरी बोलाउँछिन् भित्रबाट कुनै आवाज सुनिँदैन मार्थाभित्र पस्छिन् कता कथाबाट आएर बिन्दु तिनको खुट्टामा लुटफुटिन थाल्छ ए बिन्दु खैतिर आदि गुरु मार्था सोध्छिन् बिंदु तीन को सारी को पारी मुखले सतर ता आदि आरोग्यशाला एक अज्ञात भयर घृणाभाव भावले तीन को मन स्रिंग्यान थाल् तर बिंदु को उत्साह को प्रतिकार तीन नि आदि आरोग्यशालाको ढोकामा पुगेपछि बिन्दु तिनको सारीको पारी छोड्छ र भित्रपट्टि डगुर्छे मार्थालाई कस्तो कस्तो अनुभूति हुन्छ बस्ती प्रवेश गरेपछि मार्था पहिलोपल्ट यता मडिएकी हुन्छन् आदिमाता हार्दिक स्वागतम आदि आरोग्यशालाको प्रमुख सेवी डाक्टर आनन्द ढोकामा आइ प्रणाम गर्छ सा। साथमा दुईजना परिचारिकाहरू नर्ससहित हामी सबै आदिमाताको प्रतीक्षामा थियौँ हामी धन्य भयौँ मार्ता मुसुमुसु हाँस्दै भित्र बस्छिन् तिनीलाई यहाँ पनि आफ्नो महत्त्व उद्घाटित भएकोमा हर्ष लाग्छ तर मनमा तिनी दलदलमा फँसे भनी ठान्छन् ढोकासँग जोडिएको कोठा मजौला श्रेणीको जट्ट हेर्दा केही अस्तव्यस्त जस्तो देखिन्छ कोठा औषधोपचारका सामग्रीले भरिएको हुन्छ मार्था तीक्ष्ग गन्ध महसुस गर्छिन् तपाईँ कहिलेदेखि यहाँ आउनुहुन्छ मार्था युवा डाक्टरलाई सोध्छिन् स्थापना समयदेखि नै म सेवामा छु डाक्टरीको अध्ययन कहाँ गर्नुभयो एमबिबिएस मैले युकेमा गरेँ त्यसपछि केही वर्ष काठमाडौँमा प्र्याक्टिस गरेँ पछि लेप्रोसी सम्बन्धी विशिष्ट अध्ययन मैले युएसएमा प्राप्त गरेँ काठमाडौँमा प्र्याक्टिस नचलाइकन यस अनाकन्ठा ठाउँमा आउनुभएको कसरी मार्था मुसुका हाँस्दै अर्को प्रश्न गर्छिन् म आदिगुरूको सत्प्रेरणाले यहाँ आइपुगेँ डाक्टर आनन्द बालसुलभ हाँसु हाँस्छ मेरो राम्ररी चलिरहेको थियो अथवा म सहरमा रोगोपचार गरेर खुब रूपैयाँ पैसा कमाइरहेको थिएँ अचानक आदिगुरुसित भेट भयो उहाँले भन्नुभयो तपाईँ मेरो दृष्टिमा एक सफल डाक्टर होइन मित्री हुनुहुन्छ जसरी मिस्त्रीले गाडीको उपचार गर्छ त्यसरी नै तपाईँ मान्छेको उपचार गर्नुहुन्छ के डाक्टर भनेको एक मिस्त्री हो मेरो विचारमा सफल डाक्टर उही हो जसले शरीरको होइन अस्तित्वको उपचार गर्छ आदि माता मेरो अहङ्कारलाई नराम्ररी ठेस लाग्यो केही दिनपछि मैले अनुभव गरेँ कि मभित्र एक नयाँ अहङ्कारले जन्म लिएको छ यो बेलादेखि मैले आफूलाई गुरुचरणमा अर्पित गरेँ मार्था आदिमाताका गरिमापूर्वक कुरा सुन्छन् करुणाको सजीव मूर्ति जै मुस्कुका आउँदै परिचारिकाहरू काममा फर्किसकेका हुन्छन् अहिले यहाँ कतिजना डाक्टर र नर्सहरू छन् मार्था फेरि जिज्ञासा प्रकट गर्छिन् जम्मा आठजना डाक्टर र बीसजना नर्सहरू डाक्टर आनन्द जानकारी दिन्छ बस्तीमा केही व्यक्ति पनि छन् जो गुरूप्रेरणाले स्वैच्छिक सेवा गर्न आउँछन् संख्या थोरै छ तर गुणात्मक छ लेप्रोसी बाहेक अन्य रोगोपचार गर्नुहुन्न तपाईँहरू अवश्य गर्छौं नियमित र सामान्य स्वास्थ्य उपचारका लागि हामी आवास गृहहरूमा नै जान्छौं ए मार्था कुरा बुझेर टाउको हल्लाउँछन् बिन्दु भित्रपट्टिको कोठाबाट दगुर्दै आएर फेरि सारीको पारि तान्थे मार्थालाई अभिप्राय था हुन्छ तर पनि सोध्छे कि बिन्दु आदिगुरु आरोग्य कक्षमा हुनुहुन्छ त्यसैले होला डाक्टर आनन्द सहज अनुमान लाउँछ ल ल म जाँदैछु गइराख मार्थ बिन्दुलाई कुरा सुनाउँछिन् बिन्दु फेरि दगुर्ती कोठामा बस्छे मार्था समय लिँदै अन्य एक दुई कोठा चाहन्छन् बीचबीचमा उत्सुकता वा औपचारिकता प्रश्नहरू पनि गर्छिन् कता कता तिनलाई प्रशान्त स्वागतार्थ सामुन्य उपस्थित हुनेछ भन्ने आशा लाग्छ तर आशा ओहिलाएर झर्नुभन्दा पहिले डाक्टर आनन्द तिनलाई आदि आरोग्य कक्ष पुऱ्याइदिन्छ रोगीहरूलाई राखिने यो कक्ष सामान्यत अस्पतालको जनरल वार्ड जस्तै फराकिलो हुन्छ मार्ता आरोग्य कक्षको ढोकामा उभिएर सरस्वती कोठाको निरीक्षण गर्छिन् तिनलाई भित्र जाने आँट आउँदैन खै त म प्रशान्तलाई देख्दिनँ मार्ता निराश हुन्छन् आति अर्को खण्डमा हुनुहुन्छ होला आरोग्य कक्षमा दुई खण्ड छन् यस खण्डमा सामान्य रोगीहरूलाई राखिने गरिन्छ यिनीहरू श्रम पनि गर्छन् अर्को खण्डमा असाध्य रोगीहरू छन् अत्यन्त गम्भीर प्रकृतिका मार्ता केही कदम भित्र पस्छन् यसबीच कोडीहरू ध्यान आकर्षित हुन्छन् उनीहरूलाई सहजानुभूति हुन्छ कक्षमा उभिरहेकी सुन्दरी युवती नै आदिमाता हुन् छेउको एक रोगी आफ्नो कोडग्रस्त हात जोडेर प्रणाम गर्छ आदिमाता जय जय होस् मार्ता कुडीको अभिवादन स्वीकार गर्छिन् त्यसपछि त्यहाँ जय जयकारको आदि तूफान चल्छ आदिमाता जय होस् उद्धार गर्नुहोस् कुडीहरू भावत्यजनाले पागल चाहिँ भन्छन् मार्ता हतप्रभ हुन्छन् आतंकित हुन्छन् पहिलोपल्ट तिनलाई आफ्नो करिष्मयुक्त व्यक्तित्वको जादुदेखि सार्ने चरको वितृष्णा हुन्छ बन्धुहरू शान्त हुनुहोला आदिमाता हामीलाई आशीर्वाद दिन पाल्नुभएको त्यसैले शान्त भइदिनुहोला डाक्टर आनन्द परिस्थिति र मनस्थितिको बिचमा उभिरहँछ भी कोडीहरूको पागल शान्त हुँदै जान्छ आदिमाता पाल्नुहोस् अर्को खण्डमा लैजाने अभिप्रायले डाक्टर आनन्द तिनीलाई बाटो देखाउँछ मार्ता निर्जीव भइहुन्छन् केही कोडीहरू दमित र अस्पष्ट आवाज निकालेर रुन थाल्छन् मार्ता तिनीहरूलाई कुणामय ममतामय दृष्टिले हेर्दै अभय प्रदान गर्न सक्दैनन् उल्टो तिनी नदेखिझै गरी अघि बढ्छिन् आरोग्य कक्षको यो खण्ड र अर्को खण्डबीच एउटा सानो कोठा हुन्छ कोठाको सामान्य स्थिति हेर्दा मार्थालाई लाग्छ यो ड्युटी नर्सहरू बस्ने कोठा हो त्यहाँ पुगेपछि तिनी केही स्वस्थ हुन्छन् तिनीलाई एकछिन त्यहीँ स्वस्थ तर डाक्टर आनन्द अर्को खण्डमा प्रवेश गर्ने ढोका उगार्छ आधी माता फाल्नुहोस् मार्थानीरूपाई भई आफूलाई सकभर सम्हालेर ढोकामा उभिन पुग्छिन् तिनका आँखा अगाडि प्रशान्त मुस्कुराइरहेको हुन्छ अनायासे तिनी पनि मुस्कुराउँछन् ठिक यही बेला ढोका छेउको असाध्य रोगी तिनलाई देखेर आर्तनात गर्दै कस्रिन थाल्छ आदिमाता मर्न मा चाहन्न मलाई बचाउनुहोस् कोडले फतक्क गलेको आधखुट्टा विकृत शरीर र अनुहार भएको महाकोडी मा... मा... घस्रिँदै दे देख्दा मार्तालाई साह्रै घृणा लाग्छ तर त्यसभन्दा बढी तिनी आतंकित हुन्छन् र ढोकाबाट बाहिर निस्कन्छन् डाक्टर आनन्द कोडीलाई सम्झाउन थाल्छ तर ऊ आदिमाता आदिमाता भन्दै चिच्चाइरहन्छ प्रशान्त सानो कोठामा निस्कन्छ मार्ता डरले कामदै ठिङ्ग थी उभिरहेकी हुन्छन् आदिमाता म मा पुत्रको तर्फबाट क्षमा चाहन्छु आतंकित हुनुभएको भए अन्यथा त्यस रोगी पुत्रको उद्देश्य कसैलाई पनि भयभीत पार्नु थिएन प्रशान्त फिस्सा हाँस्छ केही बोल्दैनन् मात्र कोडीले को आर्त गरेको सुनिरहन्छन् असह्य भएपछि प्रशान्तको छातीमा मुख लोगाएर सोंक सुकाउन थाल्छन् प्रशान्त बिस्तारै तिनको केस राशि सुमसुमाइदिन्छ परिणामस्वरूप जीवनका सबै पीड़ाहरू आँसु भएर पोखिन थाल्छन् तिनलाई निद्रा लाग्दैन एक अन्तर्वेदनाले शोका कुल भई ओछ्यानमा उल्टे कोल्टे फेरिरहन्छन् गरी गरी तिनको आँखा अगाडि त्यस कोडीको अनुहार नास्न थाल्छ तिनको अन्तकरणमा कोडीको आर्तपुकार प्रतिद्वन्दित भइरहन्छ आदिमातामा मर्न चाहन्न बचाउनुहोस् प्रेम वा सानुभूतिको बदलामा तिनलाई अहिले पनि घृणा अनुभव हुन्छ खाटमुनि थोकेर तीनि कोडीलाई बिर्सने चेष्टा गर्छिन् मानवताको शिलान्यास कोडी खानामा आउनुपर्छ तिनी प्रशान्तलाई उसको बाड़ी सहित सम्झन पुग्छिन् प्रशान्त म एक साधारण कमजोर नारी हुँ म सिर्फ तिमीलाई प्रेम गर्न आइक्यौँ एउटा सानो घर सुखी घर बसाउन चाहन्छु म विश्वव्याथा बोक्न सक्दिनँ अनाश अन्तरमनमा आत्मनिवेदनको छाल उठ्छ तिनी अनियन्त्रित हुन्छन् सुख थाल्छिन् आदिमाता मैजाङको छिण आवाज सुनिन्छ मार्था कोल्टी फर्किरहेका छन् ढोगानी र मैजाङ झोक्राइसके झोक्राइरहेकी हुन्छ किन नसुतेकी अहिलेसम्म मार्था नियन्त्रित हुन्छन् राम्ररी भोजन पनि गर्नु भएन आज मै चाहिँ प्रश्नको जवाफ नदिकन कुरा गर्छु मार्थ एकछिन सोध्छिन् तर सोचेको कुरा नभनिकन बोल्छन् जाउता रात धेरै गइसक्यो मार्थाले भित्रतिर कोल्टी फेरेपछि पुनः वार्तालापको सम्भावना समाप्त हुन्छ तिनी तन मनले प्रयास गर्छिन् तिनको यो भगीरथ प्रयास कतिखेर सफल हुन्छ थाहा हुँदैन अदालतमा हातखुट्टा तनक्क तन्काएर थकित कोल्टे फेर्दा तिनलाई कसरी सुस्तरी बोलाइरहे जस्तो लाग्छ आधीमाता आधीमाता आधीमाता तिनलाई कोडीकै स्मरण हुन्छ कोडी घस्दै आफूतिर आइरहे जस्तो लाग्छ तिनी कहाँ लिन्छन् तर मुखबाट आवाज निस्कँदैन भाग्ने चेष्टा गर्छिन् तर खुट्टा पटक्कै सर्दैन तिनी नराम्ररी निशास चिन्छन् आधीमाता आधीमाता आवाज फेरि सुनिन्छ तिनी झस्केर आँखा उघार्छिन् गुरूप नारी मैचाङ पोछ्यानमा बसिरहेकी देखिन्छ पुत्री के भयो तिनी सोध्छिन् ससंकित भएर आदिमाता आदि श्रमशालाबाट मानिसहरू आएका छन् किन कति बज्यो अहिले दुई बज्यो यति राति नसुतिकन फोखराको दसैँ बजारमा पुग्न आधारत्मै हिँड्नुपर्छ बिक्री गर्ने सामानहरू थुप्रै होलान् ए म पनि जान्छु भनेकी थिएँ मार्था जुरोकको उठ्छिन् केश राशी तहल आउँछन् तर आदिगुरुलाई सोध्नुपर्ने हो कि हजुरले के सोध्नुपर्छ र तैपनि म बोलाइदिउँ भइहाल्यो म आफै जान्छु मार्थाछको न्यानोपनात परित्याग गर्छिन् जागर चलाएर हात मुख्तुने आदि अत्यावश्यकीय कार्यमा मन लाउँछिन् बिना कुनै निर्देशन कुरूप पुत्री प्रतीक्षारत व्यक्तिहरूलाई आदिमाता तयार हुँदै हुनुहुन्छ भन्ने उत्साह करिब पन्ध्र मिनटको समयावधिमा मार्थ तयार हुन्छन् आदि मन्दिरको विशाल कक्षमा प्रवेश गर्दा प्रशान्तसहित सबै श्रीनत गरी तिनको स्वागत गर्छन् आदिमाता श्रम कार्य हाम्रो अनिवार्य क्रियाकलाप हो पुत्रपुत्रीहरूको श्रम र हस्तकौशलद्वारा उत्पादन गरिएका सामानहरूमा बस्तीको अर्थव्यवस्था आधारित छ खेतबारीको उब्जनीमा हामी आत्मनिर्भर छौं निश्चय पनि हाम्रो अर्थव्यवस्था विकसित छ तर अपर्याप्त छैन आदिमाताले अभिरुचि लिनुभएकोमा हामी श्रमिकहरू अत्यन्त आभारी छौं प्रशान्त मन्दमा त मुस्कुराउँदै सबैका लागि कर्णप्रिय अभिव्यक्ति पोख छ मार्थ आदिमाताको गरिमासहित मुस्कुराउँछन् अघिल्लो रात आदि आरोग्यशालामा घटित दुर्घटना बिर्सिन्छ मार्था सहित जनाको दल जसमा बिन्दु पनि सामेल हुन्छ बस्तीबाट निस्केर पोखरा लाग्छन् आदिगुरू प्रशान्त मूल ढोकासम्म आई सबैलाई विदा गर्छ मार्थाको मनमा प्रशान्तलाई पनि जाउँ भन्ने हार्दिक अभिलाषा छ तर पुत्र पुत्रपुत्रीहरूको समुपस्थितिमा अभिलाषा प्रकट गर्ने आँटा आउँदैन अलिकति खिन्न हुँदै तीनि बिन्दु सँगसँगै लाग्छन् आधा रात वातावरण जाडो हुन्छ सिरिटोको सामान्य झोका चलिरहन्छ आकाशमा चन्द्रमा देखिँदैन तर बाटोमा हिँड्नेहरूको लागि उज्यालो पर्याप्त हुँदैन टाडा टाढासम्म शारदीय उज्जवलतामा पहाड़हरू खेतहरू घरहरू र नागबेरी बाटाहरू सुस्पस्त्र देखिन्छन् मार्ता चाँडो चाँडो मनको खिन्नता हराउँदै जान्छ सुनसान रातमा हिँड्दा तिमीलाई एक नयाँ किसिमको आन्दानुभूति हुन्छ पुत्रपुत्रीहरू आदिमाताको गति बमोजी नियन्त्रित हुँदै हिँड्छन् त्यस दलमा आदि श्रमशालाको नाइकीसहित सबैले एक भारी बोकेका हुन्छन् मार्ता तिनीहरूलाई छक्क पार्न झन्झन चाँडो थाल्छन् ता थाक्नुहोला त्यसरी नहिँड्नुहोस् धेरै समयसम्म सोचविचार गरेपछि श्रमशालाको नाइकीले चेतावनी दिनु आफ्नो कर्तव्य सम्झन्छ आदिमाताको तर्फबाट जमुना खिति हाँसी दिन्छे साथ कुरूप नारीले दिन्छे पुत्रमा छ महिनापछि हिँड्दैछु कति पनि थकाइ लागेको छैन उडुँडु जस्तो लागेको छ मार्ता स्पष्टीकरण दिन्छन् नाइकीको तर्फबाट जमुना फेरि खिटी हाँसी दिन्छे साथ कुरूप नारीले नै दिन्छे आदि मातालाई लडाईँमा मान्छे काटेको कुरा सुनाउनुहोस् न काका जमुना फेरि केति त्यति गर्छ लडाईँमा मार्थालाई कुरा रुचिकर लाग्छ हजुर दोस्रो महायुद्धको समयमा म ब्रिटिस आर्मीमा कप्तान थिएँ नाइके लाजमान छ मतलब तिमी भूतपूर्व सैनिक नै आऊ मार्थालाई ऊ भूतपूर्व सैनिक जस्तो मात्र नभएको मजा मा लाग्छ सुनाऊ पुत्र चाँडो चुनाउोस् न काका चुबुले जमनालाई ढिलाइ मनपर्दैन आदि माताको कुरा काटेर फेरि खेती गरेर गर हाँस्न थाल्छ मान्छे काटेको कुरा के सुनाउनु नाइकी मस्किँदै कुरा गर्न थाल्छ त्यसबेला म रंगुनमा तैनाथ थिएँ हाम्रो रेजिमेन्टमा मानिसहरू र सामानहरूको कमी थियो रेजिमेन्ट जर्नलले आर्मी चीफ जर्नल सहित फेन्ट्री आर्टिलरी मगर थियो हमी सहायता पर्खी रहमक स्थिति धारण कर एक दिन रात अचानक जापानी हमला करे म फ्रंटलाइन में थे रातभरी गोली हनाहान भो संय सैनिक मरे घाइती भे बिहान समय में दुबै तर्फ का गोलीकाठा सीद्धिए जापानी संगीत दर्स आईलागे हमी खुक सतर जाएलायो छप्प छप्प करी दस बारह जन जापानी काटे मैं आयो गोर्खाली भन्द नसईलाद मं छन सुरुकुले जमना केटी इतिहास्य विषयमा डेढ सय जवान जापानीहरू मुला झैँ काटिए मैले बहादुरीको तकमा पाएँ तर मेरो मन जापानहरूको रगतको खोला देखेपछि विरक्तिन थाल्यो लडाईँ सिद्धिएपछि म नाम काटेर भागे मलाई पछुतो पऱ्यो वर्षौँसम्म म पछुतोको आगोले जलिरहेँ सौभाग्य बसेको दिन मैले आदिगुरुको दर्शन पाएँ उहाँले भन्नुभयो पुत्र तिमीले मान्छे नकाटेको भए तिमी आफै काटिन्थ्यो यो इतिहासको परिणति हो इतिहास बल्ने महाकार्यमा मलाई साथ देऊ तुक्कमा पनि सार्थकता प्राप्त हुनेछ म गुरुचरणमा समर्पित भएँ त्यसपछि नौराणाबाट चढेर सुइखेतको विस्तृत फाँडसी छोल्दै हेम्जा गाउँ हुँदै यामदी खोला तर्ता काउडाँडा पछाडिपट्टिबाट सूर्य उदाउन थालिसकेको हुन्छ पहिले रातो रातो उज्यालो उज्यालो देखिन्छ तुरक्तिम आवा बिस्तारै माथि सर्दै पूर्वाकाशमा विस्तारित हुन्छ त्यसपछि घामको पहिलो किरण अन्नपूर्णाका टाकुरामा पर्छ यामदी खोला तरेर जौबारीमा आइपुगेपछि बल्ल टाकुरामा घाम परेको देखिन्छ लाइकेको हिसाब किताब बमोजिम सोचे भन्द धेरै छिटो पोखराइ पुगेको हुन्छ ऊ आधीमाताको तारिफमा पुल बाँधिदिन्छ मार्ता हृदयदेखि प्रसन्न हुन्छन् बतासे चौतार आइपुग्छ त्यहाँ अडिएर मार्था केही बेर सुस्ताउँछन् तिनलाई आनन्ददायक थकाइको अनुभूति हुन्छ चौतारोको अर्कोपट्टि सयौं भेडा चाङ्गा चलिरहेका हुन्छन् मार्ताको मन आह्लादित हुन्छ यसबीच नायके केही व्यक्तिसित कहाँ पसल थाप्नु बेच होला भन्ने सम्बन्धमा विचार विमर्श गर्छ सा। अन्य सबै व्यक्ति भारी बोकी बोकी निर्देशको प्रतीक्षा गर्छन् आधीमाता टुँडी पूर्वी छेउ बजार पस्ने मुखमा बस्न उपयुक्त होला भन्ने सल्लाह भएको छ विचार विमर्शको समाप्तिपछि नाइके जानकारी दिन्छ हुन्छ सल्लाह बमोजिम काम गर मार्ता मुस्कुराउँदै बतासे चौताराबाट उठ्छन् सबै टुर्णी खेलको मुख्य विभागतर्फ बढ्छन् पुरानो टुडी खेलको नामले सुप्रसिद्ध हरियो चौर जसको एकापट्टि हाई स्कुल र अर्कोपट्टि सेत खोलाको पाखो र गाईघाट जाने बाटो हुन्छ बिहानका प्रथम करणहरू ओसिलो पारामा चम्चमाइरहेका हुन्छन् मानिसहरूको आवत जावत सुरु भइसकेको हुन्छ तर दसैँ बजार राम्ररी लागिसकेको हुँदैन थाकखोलातिरबाट बेच्न ल्याइएका भेडाचाङ्ग्राहरू चौरको उत्तरपट्टि आफ्नो बथानमा चरिरहेका हुन्छन् बेला बेला वा भोटे मालिक चर्को कराएर वा सिटी बजाएर भेडाचाङ्रा नियन्त्रण गरिरहेका हुन्छन् छेउछाउका गाउँहरूबाट आएका गाउँलेहरू टुडी खेलको बीचमा हल्ला मचाउँदै पसल थाप्ने काममा जुटिरहेका हुन्छन् स्कूलतिरको लाइनमा पोखराका स्थानीय पसलहरूले मान्द्रो भकारीको अस्थायी घर बनाएर चिया पसल खोलेका हुन्छन् प्रत्येक चिया पसलमा सेलरोटी र रो मिठाईहरू सजाएर राखेका हुन्छन् मिठाईहरूको स्वाद मानिसहरूले भन्दा बढी झेङ्गा माउरी र कमिराहरूले चाखिरहेका हुन्छन् बर्पिबलको चौतारीमा चुरेटाहरू सामान सजाएर आसन जमाएर बसेका हुन्छन् मार्फत यहाँको वातावरणदेखि आनन्द विभोर हुन्छन् बर्फीबरको चौतारी पछिल्लोतिर समीको सानो चौतारी हुन्छ नाइकी आफ्नो दललाई त्यस चौतारीपट्टि लिन्छ आए आए बौला बौलीहरू आए छेउछाउमा गाईकै हल्ला हुन्छ नायकी सहित दलका केही सदस्यहरू हल्ला सुन्छन् तर उपेक्षा गर्छन् पसल थाप्ने ब्यो रचनामा तिनीहरू व्यस्त हुन्छन् मार्था चौतारीमा बस्छन् समीका हाँगा र पातहरूमा कलिरो घामका किरणहरू अल्मलिरहेका हुन्छन् त्यसैले मार्थालाई जाडो लाग्छ आधी माता जमुनाको पछि लाग्ने छिटो ऊ त्यही हो मैचाङ खुसोको जानकारी दिन्छे मार्ता ठिटोलाई गइरीर हेर्छिन् जमुनालाई हेरिरहेको हुन्छ ठिटोको अनुहार सामान्य हुन्छ अनाकर्षक सा हुँदैन मार्थालाई कता, -कता चिनेको अनुहार जस्तो पनि लाग्छ जाउता बोलाएर ल्याऊ मार्था अराउँछिन् मैचाङ जमुनाको ध्यान आकर्षित गर्दै ठिटोसित खुसखुस कुरा गर्छ छिटो शर्मा जमुना रिसले फुल्छे पुत्र तिम्रो नाम के हो साह्रै अप्ठ्यारो मान्दै छिटो आफूसम्म उभिन आएपछि मार्था प्रश्न गर्छिन् प्रेम मूर्ति ठिटो जवाफमा नाम भन्छ नामै प्रेम कामै प्रेम मैचाङ बिचमा टिप्पणी गर्छे ठिटो शरणले रातो पेरो हुन्छ मैले तिमीलाई दर्शन शिक्षणतर्फ देखे जस्तो लाग्छ आदिमाता म मा पुनर्विचार सत्रमा छु विषय के हो इतिहास कहाँको विश्वको इतिहास यो धेरै राम्रो मलाई पनि यो विषय प्रिय लाग्छ आदिमाता विज्ञान शिक्षणबाट माथि जाने नयाँ विद्यार्थीहरू विशिष्टता प्राप्त गर्ने उहाँ एकजना मात्र हुनुहुन्छ मैचाङ जानकारी दिन्छु पुत्र तिमी जस्ता विद्यार्थीले नै आदि गुरूको महान कार्य पूर्ण गर्न सक्छन् शिष्यहरू महान भयो भने मात्र गुरु महान हुन्छ मेरो हार्दिक आशीर्वाद छिटो आदिमाताको प्रेमयुक्त वचन र व्यवहारले छिटो अभिभूत हुन्छ उसको आँखाहरू थाहै नदेखि न रसाउँछन् ती रसायका आँखाहरू थाहै नपाइकन जमुना भएतिर बन्छन् रिसले फुलिरहेकी जमुना, आका जुग्न साथ माथिल्लो पंक्तिले जिब्रोमा लटपुटेका सबै कुरा सोहेर जमिनमा थोकिदिन्छ नाइकेको बियो रचना तयार हुन्छ उस समी चौतारीबाट दस कदमको फरकमा दुई समानान्तर काल्पनिक रेखा खिच्छ र दललाई दुई भागमा बाँडेर मुखामुख गरेर बसी पसल थाप्ने निर्देश दिन्छ डोको नाम्लो गुन्द्री मान्द्रो भकारी जस्ता सामानहरू एक लाइनमा र अर्को लाइनमा राडी पाकी आदि वस्तुहरू फिजाएर व्यवस्थित ढङ्गले पसल थापिन्छ यिनीहरूको यो पसल थाप्ने क्रियाले वरिपरिका सबैको ध्यान आकर्षित पार्छ चिया पसलहरू चुरेटाहरू र फाटाफुट्टा आइपुगेका गाउँले विक्रेताहरू ठूलो चौतारीबाट रमिता हेरेर था थाल्छन् हेर हेर बौला बौलीले पसल थाप्नु कस्तो जानेका उनीहरूको दुनियाँ अर्को छ हावाफुस्केकाहरू भनेर के गर्नु चाहिन्छ हातमा सिप राम्रोभन्दा अगाथिला छैनन् कुवर पनि आएका थिए अरु जेवे पनि पागलहरूको काम चाहिँ बलियो हुन्छ राम्रै हुन्छ मोल पनि अरुका भन्दा सस्तै हुन्छन् उ त्यो तरुणी को रहेछ समी बोट मुनि सबैकी आमा हुन् आमा तमासेहरू गल्ल हाँस्छन् मार्तालाई स्थिति बोध हुन्छ तिनी चौतारीबाट केही कदम परहर्छिन् त्यहाँ मैचाङ र अरू दुईजना पुत्रहरू खाना पकाउने काममा हुन्छन् बिन्दु पनि चुलो छेउ आगो ताप्दै बसिरहेकी हुन्थे भोकाउनुभयो आधीमाता म मा दुध तताउँदैछु मैछान छोध्छे होइन भोक लागेको छैन मार्थ मैचानसित टाँसिएर बस्छन् त्यहाँ हेर न मानिसहरू तमासा देखाउन आए जस्तो पो भयो आदिमाता काम नपाएका मानिसहरू तमासा हेर्छन् हामीलाई के को सरकार सरकार त भइहाल्छ नि मान्छेको समाजमा बसेपछि मार्ता कुरा नबढाइकन उठ्छिन् पसल थापेको ठाउँमा जान्छन् नायकीको व्यस्तता समाप्त भइसकेको हुँदैन समानान्तर पसलका बीचबाट सामानहरू अवलोकन गर्दै मधुर मुस्कान छर्दै तिनी हिँड्छिन् तमासेहरूको ध्यान आफूमाथि केन्द्रित भएको कुरामा तिनलाई कुनै सन्देह हुँदैन यस कुराले तिनको व्यवहार प्रभावित हुन्छ एक नयाँ आत्मविश्वास पनि जन्मिन्छ तिनी सानो सानो कुरा सोध्न र आवश्यकताभन्दा बढी मुस्कराउन थाल्छन् सामानहरू सजाएर बसेका पुत्रपुत्रीहरूसित कुरा गर्न पनि तिनी बिर्सदैनन् तिनीलाई आफ्नो व्यवहार अस्वाभाविक अनुभव हुन्छ तर आवश्यक परेका समयमा आधी मातृत्व देखाउनु आफ्नो कर्तव्य हो भन्ने सम्झे आश्वस्त हुन्छ प्रेम मन पर्यो असल केटो रहेछ असलहरू अवलोकन गर्दा गर्दै तिनी मौका छोपी जमुनाको कानमा सुस्तरी खुसक का आउँछन् अनुहारै हेर्न मन लाग्दैन जमना बिस्तारी सुस्तारी बर्बार आउँछ र प्रेमलाई फुलुक्क हेर्दै जमिनमा थोक्छ प्रेमको अनुहारमा पीडाको भाव ओठमा छणिक मुस्खान नाच्छ विचारा कस्तो माया लाग्ने गरी हेरिरहेछ मार्ता प्रेमको पक्षबाट उकालत गर्न खोज्छिन् खाली पछि लागिरहन्छ कुकुर जस्तो जमुनाको अनुहारमा रिसले झन् बढी फुल उपप्रेमको पक्षबाट कुनै पनि कुरा सुन्न इन्कार गर्छ र घरिघरि जमिनमा थोकिरहन्छे मार्थालाई कता कता आफ्नै प्रत प्रतिबिम्बित प्रति देखे जस्तो लाग्छ आदिमाताको निरपेक्ष दृष्टिले हेर्दा नारी सुलभ अज्ञानताको पर्दा फास जस्तो अनुभव हुन्छ सम्झाउने वृद्ध प्रयास नगरिकन मार्था करूण दृष्टिले जमिनलाई हेर्छन् अनि चौतारीतिर लाग्छन् मैछाङ चुलोमा राम्ररी आगो फोकिराखेर रा चौतारीतिर आउँछ के भयो मार्ता सोचिन आदिमाता कार्तिकको कुर्णीहरू प्रेमका लागि जन्मिँदैनन् किन वचन खेर फाल्ने काम गर्नुहुन्छ के कुरा गरेकी यस्तो मार्ता हफार्छिन् मैचाङ गनगनाउँदै चुलोतिर लाग्छ बिहानभरि रमिता हुन्छ यसपालि पनि पागलहरू मालसामान बेच्न आएका छन् भन्ने अल्ला दावानाल झैं बजारभरि फैलिन्छ पोखरा बजारका छेउछाउका गाउँहरूमा पनि यो खबर एक कान दुई कान गर्दै पुग्छ बजारियाहरू र गाउँहरू उल्टेर रमिता हेर्न आइपुग्छन् चिया पसलेहरू र चुरेटाहरू चौतारीबाट हटेपछि अरू मानिस त्यहाँ चढ्छन् चौतारीमा भिड र हाँसो हुन्छ Ya uno no me beberé jamás, jamás te beberé, tú ni me nomas पागलहरूका गुरु कथा छन् देखिन्न नि पोहोर साल त आँखा थिए एकजना रमिते घोक्रेश्वरमा जिज्ञासा प्रकट गर्छ गुरुका ठाउँमा गुरुआमा देख्न खै कहाँ खै हेर ऊ त्यहाँ बुजुर्ग पल्टिरहेको अर्को रमिते चोर औँलाले मार्थालाई औँलाले लिएको तान्छ कति राम्री निकाठे रमितहरू हल्लल्ला हाँस्छन् मार्थादेव्री आँखाको कुनाबाट भिडलाई शत्रुतापूर्वक हेर्छन् र मनमा नै सम्भवतः नायकेदिनको मनोव्यथा बुझ्छ ऊ भिडमाथि निरपेक्ष दृष्टि फ्याँक्दै तिनी फौजी शैलीमा उभिना आइपुग्छ आदिमाता असुविधाजनक स्थितिहरू सहन हामी अव्यस्त छौँ तर हजुरलाई पुत्र म पनि अव्यस्त हुँदैछु तर कि हामी अन्याय सही रहेका त छैनौँ मानिसहरू पागल भनेर उपवास गरिरहेका छन् आदिमाता ती उपवास गर्नेहरूसित झैझगडा गरेर हामी आफूलाई पागल होइनौँ भनी साबित गर्न सक्दैनौं ठिक भनेको पुत्र मार्थ मुचु काँच्छिन् र धेरै हदसम्म तनावमुक्त हुन्छन् नाइके काममा फर्किन्छ बिहान सकेपछि तमासेहरूको भिड छाँटिन्छ मानिसहरू जथातैबाट ओहिरिएर आउँछन् र उत्सुकतावश पागलहरूलाई हेर्छन् फर्किन्छन् सामान बेच्न आउनेहरू आइसकेका हुन्छन् सामान खरिद गर्न आउनेहरू पनि आइरहेका हुन्छन् मुख्य हाटबजार टोडखेलको मध्यभागमा बस्छ दसैँको आवश्यकता बमुजिम बसेको यस हाटबजारमा ग्रामीण र अर्धग्रामीण हल्लाबाजी मोलमुलाइ र अनुशासन हुन्छ बतासे चौतारीबाट टोँडी खेलको डिलैडील दिल, विस्तारित भेडा च्याङ्राको बजारमा एक बेग्लै प्रकारको आकर्षण र जीवन्तता देखिन्छ ग्रामीण अर्धग्रामीण दे सहरियाहरू धेरै बेरसम्म आखाडो लागएपछि मन परेको भेडा वा च्याङ्रालाई प्रत्येक कोटबाट हेरेर त्यसको लक्षण विचार गरेपछि हातले गर्दनदेखि पुच्छरसम्म छामेर उचालेर मासुको गुण र तौलको अनुमान लगाएपछि विक्रेता इष्टसित त्यसको मोल सोच्छन् मोरमलाइमा निकै ठूलो हल्ला र गटबड हुन्छ भेडाचाङ्रा किन्न नसक्ने मानिसहरूको लागि यो क्रय विक्रयको कसरत रोमाञ्चकारी र दर्शनीय हुन्छ ती छेउछाउमा उभिएर हेरेर सुनेर आनन्द लिन्छन् भेडाचाङ्गाका मालिक थकाली वा भोटेहरू जो धौलागिरी निलगिरी हिमालय पर्वत छेउछाउका बासिन्दा हुन्छन् र तदनरूप तिनीहरूको भेषभूषा बोलीचाली हुन्छ उनीहरूसित मोलतोल गर्दा मानिसहरू इष्ट भनी मान गर्छन् र इष्टले मोल घटाएन भने कस्तो गु रहेछ भन्ने आक्षेप पनि लाउँछन् आफ्नो समूहबाट जबरजस्ती छुटाएर लगिने च्याङ्रा र भेडाहरू घाटीमा डोरी लाएर तानिँदा भ्या भ्याहा गर्दै खुट्टा चलाएर हिँड्ने इन्कार गर्दै वा बाटेमा थुचुक्क बस्दै तमासा देखाउँछन् त्यसैले दशैं बजारमा कुनै करूा उत्पादन गर्दैन भेडाचाङ्क्राको जातै यस्तो मानिसहरू टिप्पणी गर्छन् र मुडे बल्लाएर भेडाचाङ्ग्रा चिच्याउ घिच्याउँछन् मध्याह्मा घाम चर्किन्छ टुँडी खेल तिल राख्ने ठाउँ पनि बाँकी छैन भने जेँघरि मानिसहरूले भरिन्छ त्यहाँ धुलो छारोको कोइरो लाग्छ हट हट बाटो छोडा छोडा भन्दै भेडाचाङा घिच्याउने मानिसहरूले चर्को स्वरले सबभन्दा बढी रोमाञ्च उत्पन्न गर्छ मार्था समी बसेर वा उभिएर दिन काट्छन् खुवाउने पकाउने काम सकिएपछि मैचाङ तिनको दिन आउँछ नाइके पनि सात दिन आउँछ जान्छ पुत्र व्यापार कस्तो भइरहेछ आधी माता गत वर्षभन्दा यसपालि सामानहरू राम्ररी बिक्रिरहेका छन् यो सब मेरा पुत्रपुतिहरूको कार्यकुशलताको परिणाम हो म साह्रै हर्षित छु मार्ता साँच्चै हर्षित हुन्छन् धुलो छारो घाम र कोलाहालका बिच समय बितेको तिनलाई पत्तो हुँदैन एकैचोटि घडी हेर्दा चार बज्दै गरेको हुन्छ अब एक घन्टा जति म फर्किनुपर्छ नत्र अवेर हुन्छ मैचाङ स्वानुभावका आधारमा जानकारी दिन्छे मलाई त भोक पो लाग्न थाल्यो म खाजा ल्याउँछु मैचाङ उठ्छे ठिक यही बेला बिन्दु भुकेको स्वर मार्थाको कानमा पर्छ बिन्दुको यो भुकाइ सामान्य हुँदैन त्यसैले मार्थासहित मैचाङको ध्यान पनि केन्द्रित हुन्छ के भएछ त्यहाँ कुनै के भएछ बिन्दुले झम्टिराखेकी छ एकजना मान्छेलाई जानकारी दिएर मैचाङ त्यति दबुर्छे बस्तीवालाहरूको समानान्तर पसलको मुखैमा मानिसहरू दगुरादगुर गरिरहेका छन् चार पाँचजना गाउँले किसिमका मानिसहरू मिलेर नाइकीलाई हातपात गरिरहेका हुन्छन् बिन्दु आलो फालो सबैलाई झम्टिरहेकी हुन्छ रृष्टपुष्ट बलियो नायके हाताने ती हात जोडी जोडी सम्झाउने असफल प्रयास गरिरहेको हुन्छ बिन्दु बिन्दु नझम्टी ना नाइकी बिन्दुलाई पनि सम्झाउने प्रयास गर्छ बिन्दु सुन्छे, कुरा सुन्छे रोकिन्छ गाउँलेहरू पाखुरा सुर्काउँदै फेरि नाइकीमाथि खनिन्छन् बिन्दु फेरि झम्टिन थाल्छ बस्तीका अन्य पुत्रहरू जो विनायपूर्वक छेउमा उभिरहेका छे। हुन्छन् अघि सरेर ती गाउँलेहरूलाई समात्छन् हेर्दा हेर्दै तमासीहरूको ठुलो भिड त्यहाँ जम्मा हुन्छ हेर्नुहोस् तपाईँहरू समीमित हुनुहोस् तपाईँहरूसित हाम्रो कुनै वैर्भावना छैन नाइकी विनायपूर्वक हात जोडिरहन्छ जान्दैनौँ हामी यस्ता कुरा बौलाहरू पागलहरू के भ पागलहरूले के गरे मनपरिभाव गरे मनपरी कस्तो मनपरिभाव एक गाउँले के को मनपरिभाव मान्द्रोको हामी चाहिने मान्द्रो बेच्न आएका यी पागलहरू मनपरि भाव घटाएर बेच्दा रहेछन् यसरी भाव बिगार्न पाइन्छ खरिद अनुसारको बिक्री होला बिचराहरू अँ त्यसो भनेर कहाँ हुन्छ चरण चल्तीको भाउ घटाएर चाहिन्छ जो मनपरी गर्न पाइन्न बाजेका मान र विकेनन् कि कसो भिडमा हाँसोको फोरा छुट्छ अत्यन्त चिन्तित व्यथित र भयभीत भएकी मार्ता भिडको पसलतिर ठिङ्ग उभिरहन्छन् भीड पन्छार अघि बढ्ने आठ तिनसित हुँदैन जमिना रुञ्ची मुख पारेर तिनी साम आउँछ के भइराखेको छ मैले त कुरै बुझ्न सकिनँ आदि हाम्रो बिक्री भएको खप्न नसकेर ती मान्छेहरू डहाले जमिना बोल्दा अड्केर रुन थाल्छ मार्ता उसलाई समातेर छातीमा टास्छन् मानिसहरूको ध्यान आकर्षित हुन्छ अगल बगलमा उभिरहेका पुत्रहरूको सहयोगले मार्फत भिडमा बाटो बनाउँछन् र झगडा भएको ठाउँमा पुग्छन् हेर्नुहोस् बन्धुहरू तपाईँहरूको माल सामानको मोल वा बजार भाव हामीलाई थाहा छैन बजार भावमा एकरूपता छ जस्तो हामीलाई लाग्दैन सुपथ मोलमा सामान बेचेर हामीले कसै शोषण गरेका छैनौँ नाइकी कति पनि विचारित नभइकन सम्झाउने प्रयास गरिरहेको हुन्छ त्यसै भाउ बिगार्न पाइन्छ तँलाई असत्य हावा फुस्केको बौला मान्द्रुब बाजी उफ्रिन्छ पाखुरा सुर्काउँदै अरू गाउँलेहरू होमा हो मिलाउँदै थपडी बजाउन थाल्छन् यी भाउ बेसा बिगार्ने पागलहरूलाई खेद्नुपर्छ यहाँबाट हो हो खेद्नुपर्छ खेद्नुपर्छ गाउँलेहरू एकमत हुन्छन् अरू गाउँलेहरू र सहरियाहरू जो यस कुरासित सहमत हुँदैनन् चुप लागेर तमासा हिरहन्छन् तपाईँहरूले हामीलाई खेद्नु पर्दैन डराइरहे मार्था जमुनाला छोडेर अन्त प्रेरणावास एकजुट भएका गाउँलेहरूतिर लम्किन्छन् हामी आफै फर्केर जानेछौं हामी भएपछि नबेकेका सामानहरू बेच्ने काममा ध्यान दिनुहोला हाम्रा अधिकांश सा सामान बिक्री भइसकेका सा छन् मार्थाको यस वचनले जादुको काम गर्छ झगडालु गाउँलेहरूसहित सब पुत्रपुत्रीहरू अकमक्क पर्छन् भिड़तिनको रूप राशि र रा दङ्गदास परिरहन्छ पुत्र, पुत्र फर्कने तयारी गरेर मार्ता नायकीलाई हराउँछन् हस आदिमाता नायकी दिनको अगाडि अत्यन्त श्रद्धापूर्वक शिर जोताउँछ अन्य पुत्रपुत्रीहरू पनि सबिनै आज्ञा पालन गर्दै फर्कने तयारीमा लाग्छन् मानिसहरू छक्क परिरहन्छन् तपाईँहरूमध्ये धेरैजनाले हामीले बनाएका सामानहरू खरिद गरेर सहयोग गर्नुभयो यसका लागि म सबैलाई धन्यवाद दिन्छु कृपया हामीलाई बाटो दिनुहोला मार्था भिडलाई सम्बोधन गर्छिन् र थाहै नपाइकन मुसुक्क हाँस्छिन् भिड मन्त्रमुग्ध हुन्छ बिस्तारै यताउति लाग्छ बाटो खुल्ला हुन्छ अर्को वर्ष पागलहरू यहाँ आयो भने गाई खाने मान्द्र विक्रेतावादी अझै जङ्गिरहन्छ अन्य गाउँलेहरू उसलाई ताने रहेकातिर लान्छन् भिड छ करिब पाँच मिनटभित्र फर्किने तयारी पूर्ण हुन्छ नायकको नेतृत्वमा सबै पुत्रपुत्रीहरू पुत्र रहल पहल सामानहरू बोकेर अनुशासित ढङ्गले आज्ञाको प्रतीक्षा गर्छन् कुनै सामान छुटेको त छैन छैन आदिमाता सबै एक स्वरमा बल्छन् त्यसो भए जाउँ त मार्फ अघि लाग्छन् बिन्दु नाइके र पुत्र पुत्रपुत्रीहरू भिड नगरिकन पछि लाग्छन् त्यतिखेर टोडी सबै कार्य ठप्प हुन्छ पल्ट बिहान नौ बजी मार्थाको आँखा खोल्छ केही थकाई मेटिए पनि केही थकाई मेटिएको हुँदैन सर्वाङ्ग विशेष गरी हात कोठाका जोर्नीहरू दुखिरहेका हुन्छन् तर त्यसभन्दा बढी पेटमा हुरुहुर्ती भोकको आगो बलिरहेको हुन्छ उफ भयङ्कर भोक र थकाईको सम्मिश्रित अभिव्यक्ति मुखबाट निस्कन्छ तिनी बेमनले उठेर बस्छन् ओछ्यान छोड्न तिनलाई पटकैमान लाग्दैन पुत्री आदिमा जागा हुनुभयो होला जाउएर बैठक कोठामा प्रशान्त बोलेको सुनिन्छ मार्था हतार हतार लुगा लगाई केश राशिको व्यवस्थामा ध्यान दिन्छन् मैचाङ तिनलाई हेर्न कोठामा बस्छे प्रशान्त हो मार्था सोध्छिन् बिहानदेखि आधी गुरु पर्खिराख्नु भएको छ मैचाङ टाउको हल्लाउँदै जवाफ दिन्छे बिहानदेखि यहाँ नै मार्ता निश्चात्मक कुरा जान्न खोज्छे प्रवचन समयदेखि उहाँ यहीँ हुनुहुन्छ मैचाङ तिनको अभिप्राय बुझेर जानकारी दिन्छ मोरी उठाउनु पर्दैन मार्थाको मनको खुसी अभिव्यक्त हुन्छ जहाँ यहीँ बोलाएको छ भने उठ्नै मन लागेको छैन अनि बेसरी भोक लागेको छ को निकै बुझेर मैचाङ खेती त्यहाँ हाँस्छ मुख थुन्छेर बाहिरिन्छे मार्था मुटी कसेर दुवै हात तन्काउँछन् तिनलाई थकाइ मिठो लाग्छ प्रशान्त कोठामा आउँछ टाढेबाट हात जोडेर प्रणाम गर्छ मार्ता एकछिनसम्म ट्वाल्न पर्छिन् यहाँ आउन बस्छ मार्ता अनुरागपूर्वक बोलाउँछन् प्रशान्त आज्ञापान गर्दै ओछ्यानमा बस्छ आदिमाता प्रशान्त बोल्न खोज्छ मलाई तिम्रो दुइटा बानी मन पर्दैन प्रशान्त मार्फ बिचैमा कुरा काट्छिन् कुन दुइटा बानी आदिमाता मैले तिमीलाई पहिले पनि भनिसकेको छु म तिम्रो औचारिकता सहन सक्दिनँ म पुत्रपुत्रीहरूकै आदिमाता हौँ मलाई यो कुरा प्रिएर स्वीकारै राख्नु भएको छ तर म तिम्रो माता होइन त्यसरी घरिघरि आदिमाता नभला मलाई तिम्रो यो बानी मनपर्दैन अर्को कुरा जब तिमी प्रणाम गर्छौ टाउको जोकाएर म स्वीकारै गर्न सक्दिनँ म तिम्रो साथी हौ दुःख दिने साथी त्यसैले मलाई सजाइदेऊ म सहन्छु तर ढुङ्गाकी देवी सम्झेर पूजा गरेको म सहन सक्दिनँ प्रशान्त मुसुका हाँस मार्ताले कुराको भूमिका बाँधा नबादै वास्तविक कुरा बुझ्ने बानी उसलाई परिसकेको हुन्छ आदि प्रणाम गर्ने अधिकारबाट वञ्चित गरिएँ भने मैले आफ्नो अस्तित्वमाथि र अस्तित्वहरूको अस्तित्वमाथि पुनरावलोकन गर्नुपर्नेछ प्रशान्त खुला दिल्ली मुसु हाँस्दै कुरा गर्छ र मलाई सन्देह छैन सत्य त्यही हुनेछ जुन अहिले छ तिमी मलाई आदर सम्मानको अस्त्रले प्रहार गरिरहेका छौ मलाई सधैँ पीड़ा भइरहन्छ आदिमाता मेरो हार्दिक शुभेच्छा छ बिना घाउको पीडा कसैलाई पनि नहोस् प्रशान्त आँस छ मार्थ घुर्की देखाएर भितातिर पुत्री प्रशान्त ढोकामा हेर्दै स्वरकै चढाउँछ मैचाङ ढोकामा देखा पर्छ खै आदिमातालाई खुवाउनु पिलाउनु पर्दैन पुत्री हजुर म लिएर आउँछु मैचाङ हडबडाउँदै द म केही खान्न जाउ तिमी पनि मार्था आफ्नै इच्छा विरुद्ध आँखा चिम्गन्छन् मनमा एक अज्ञात उल्लासको भावना हुन्छ जसले गर्दा घुर्की ठाउँमा परे जस्तो पटक्कै लाग्दैन एकैछिनमा मैचाङ एकमग तातो दुध लिए आउँछ आधी माता उठ्नुहोस् म केही खान लैजा उठ्नुहोस् न कहाँको रिस कहाँ पोख्नुहुन्छ मैसाङ प्याच्चे बोल्छ अनि आफै हात दिन्छे मार्था उतानु परेर खाउँला जाँ आँखाले उसलाई घुर्छिन् आफ्नो गल्ती अनुभव गरी खुम्चिरहेको पुत्रीलाई हेर्दै तिनलाई दया लाग्छ मुख सुख च्याति दिन्छु अनि खान्छ खैले तिनको बोली नरम र प्रेमयुक्त हुन्छ यद्यपि अनुहारको भावभङीमा गोर्खीका अवशेषहरू बाँकी रहन्छन् मैछ दुधको मग तिनको हातमा दिन्छे अनि आदिगुरुसित लाज मानेर भाग्छे उत्तरसित हेलमेट खुब बड़े जस्तो छ प्रशान्त कुराको सिलसिला जो जोड्न खोज्छ मार्ता अवशिष्ट गुर्कीलाई सकभर सम्हाल्दै चुपचाप दुध पिइरहन्छन् आदिमातामा हार्दिक प्रसन्नता र आभार प्रकट गर्न यहाँ उपस्थित भएको कृपया स्वीकार गर्नुहोला केही समयको महन्तापछि प्रशान्त खास कुरा गर्छ र साँच्चै नै प्रसन्न देखापर्छ के का लागि आभार र प्रसन्नता मार्ता बाफिएर दुध पिउँदै आँखा उचाल्छन् हिजो पोखरामा जुन दुर्घटना भयो आदिमाताले जुन महान भूमिका खेल्नुभयो त्यो अभिनन्दनीय र स्तुत्य छ म सम्पूर्ण बस्तीका तर्फबाट साकार आदिमातालाई नमस्कार गर्छु कि यही कुरा भन्न बिहानदेखि पर्खेर बसेको कामधाम सबै छोडेर मार्ता रिसाउन प्रयत्नशील हुन्छन् वा आदिमाता प्रशान्त दिनको सक्कली वा नक्कली रिसलाई प्रेमपूर्वक दमन गर्छ म सबै काम छोडेर यहाँ उपस्थित छु आभार प्रकट गर्न किन नि मार्ता चर्किन्छन् किनभने यो नै सबैभन्दा महत्वपूर्ण कार्य हो प्रशान्त आफूलाई स्पष्ट गर्छ मार्ता अरू केही नपरिकन दुधको प्याराताउँछिन् भावक भए ओछ्यानमा डल्किन्छन् अब म बिदा चाहन्छु प्रशान्त उठ्छ मार्ता अर्धभावक मनस्थिति बोकेर एकछिनसम्म टोलाइरहन्छन् प्रशान्त ढोकातिर पाइला बढाउँछ प्रशान्त साँझ भेट्न चाहन्छु कुनै विशेष कुरा छ कि आधीमाता ऊ रोकिन्छ तिमीसित भेट्न विशेष कुरा हुनैपर्छ र तिमीलाई फेरि रिस थाल्छ तर ऊ मौका दिँदैन हुन्छ म आउनेछु ऊ जान्छ दिन दिनभर मार्ताको दिनचर्या खुबी व्यस्त हुन्छ आलो पालो गरी बस्तका तमाम वासिन्दाहरू आभार प्रकट गर्न आइरहन्छन् मार्ता स्वाभाविक अव्यवस्तापूर्वक पुत्रपुत्रीहरूको हार्दिक आभार स्वीकार गर्दै जान्छन् संस्थागत रूपमा आदि शिक्षणशाला आदि पुत्रपुत्री संघका तर्फबाट प्रतिनिधिहरू आउँछन् यो चौतर्फी अभिनन्दनले मार्था भावुक हुन्छन् आदि शिक्षणशालाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै तिनी भन्छन् पुत्रपुत्रीहरू म निश्चय पनि तिमीहरूकी आदिमाता हौ तर आदिगुरूद्वारा प्रतिपातित शिक्षाको आलोकबाट म वञ्चित नै छु आदिमातालाई पनि शिक्षा लाभ होस् भनी कामना गरेर आदि प्रतिनिधिहरूलाई तिनी यो सबै तिमीहरूको सहनशीलता र आत्मानुशासनको परिणाम हो दुनिया मेरो अभिनन्दन गर्छन् तर मेरा प्रिय पुत्री पुत्रीहरू म तिमीहरूको हृदयदेखि दे नै अभिनन्दन गर्दछु आदिमाताको कुरा सुनेर सबैका आँखा भरिन्छन् आदि आरोग्यशालाका प्रतिनिधिहरूका सामु तिनी लज्जित हुन्छन् र भन्छन् पुत्रपुत्रीहरू पुत्र माता हुँ तर एक कमजोर नारी पनि हुँ भन्ने कुरा तिमीहरू सबैलाई थाहा छ म यस बस्तीमा आएदेखि नै महारोगसँग सङ्घर्ष गरिरहेका पुत्रपतिहरूलाई पुत्र पुत्र पुत्र पुत्र पुत्र भेट्न चाहन्थे शुभाशीर्वाद प्रदान गर्न चाहन्थे तर महारोगको नाम सुन्नासाथ भयभीत हुनु नारीले के गर्न सक्छ र म ती सबै पुत्रपुतीहरूसित अत्यन्त क्षमा प्रार्थी जसको आदिमाता हुन म स्वयं आफ्नो दृष्टिमा पनि अयोग्य साबित भएको छु तिनको यस स्वीकार फेरि डाक्टर आनन्दसहित सबैलाई हार्दिक सन्तोष प्रदान गर्छ पुत्र पुत्रपुत्री सङ्घसित धेरै समयसम्म बढी अन्तरङ्ग किसिमले कुराकानी हुन्छ सुरुमा औपचारिक आभार प्रकट गराइ नै हुन्छ जसको प्रत्युत्तरमा तिनी भन्छन् पुत्रपुत्रीहरूको कल्याण कामना नै माताहरूको धर्म हो त्यसैले कृतज्ञता ज्ञापन गरेर मलाई लजित नतुल्याउ आदिमाता एक के के पुत्र केही खोज्छ तर हिस्किचाउँछ भन पुत्र केही कुरा सोध्न चाहन्छौ आदिमाता हामी पुत्रपुत्रीहरू आदिगुरू र हजुरको पूर्वजन्मका जान्न इच्छुक छौं ताकि त्यस महान संगनालाई इतिहासबद्ध गर्न सकौं आदिगुरू स्वयंले यो कुरा भनिसक्नु भएको होला माता उहाँले सविस्तार कहिले पनि भन्नुभएन चोटकरीमा केही संकेतहरू दिनुभयो उहाँले जस अनुसार आदिमाताको निराकार बिम्बलाई आत्मसात गर्ने प्रयासमा लाग्यो हामी जब साकार आदिमाताको आगमन भयो तब हामी सबै परिवर्तित भयौँ निराकारसित हाम्रो नाता टुट्यो त्यसै बेलादेखि नै हामी आदिमाताको मुखार बिन्दबाट पूर्वजन्मकथा श्रवण गर्न अभ्याषी थियौं मार्ता भन्छन् पुत्रपुतीहरू तिमीहरूले पूर्वजन्म कथा सुन्यो भने मलाई घृणा गर्न थाल्नेछौ छिछि दूर दूर गर्न थाल्नेछौ आदिमाता जसले हाम्रो आदिगुरू प्रणाम गर्नुहुन्छ ती महान्त मातालाई हामी अनादर गरौं यो हाम्रो जीवनमा कुनै पनि सम्भावनाको गणित अनुसार सम्भव छैन मार्ता एकछिनसम्म विचार माग्नु हुन्छन् तिनी लाग्छ पुत्रपतिहरूलाई जीवनका सत्य कुरा सुनाएर मन हलुका पार्ने अवसर यही हो यदि पुत्रपुत्रीहरूलाई पूर्वजन्मकथा सुनाउनु पनि सकिँदैन भने जीवनमा अरू के नै गर्न सकिन्छ मैले आफ्नो कमजोरी आस्था र विश्वासको ओकालत माया गर्ने पुत्रपुत्रीहरू सामु नगरे कसको अगाडि गर्ने सायद यिनीहरू मलाई हार्दिक सहयोग गर्ला Hardy, da-boo राष्ट्रपतिहरू आदिगुरूद्वारा यो बस्ती सत्यसन्धानका लागि स्थापना भएको भन्ने कुरा सबैलाई थाहा छ पूर्व जन्मका एक दिन मानवीय सत्यको खोज गर्दै तिमीहरूको आदिगुरू घरबाट निस्केको थियो आफ्ना बा आमा दाई भाइ दिदी बहिनी सबैलाई रुवाएर त्यसबेला तिमीहरूको आदिगुरू अत्यन्त दुःखी थियो अत्यन्त पीड़ित थियो र यसको एकमात्र कारण म थिएँ हामीले स्कुलदेखि विश्वविद्यालयसम्म सँगसँगै अध्ययन गर्यौँ तिमीहरूको आदिगुरू स्कुले जीवन देखिने प्रतिभाशाली र अत्यन्त कुशाग्र वृद्धि थियो तडक भडक मन भावुक व्यक्ति थियो र युवतहरूसित विवहार गर्नुपर्दा सङ्कच मान्ने गर्थ्यो मलाई लाग्छ तिमीहरूको आदिगुरू युवतहरूभन्दा बढी थी स्कुलको अध्ययन समाप्त भएपछि हामी कलेजमा पुग्यौँ र त्यसपछि उच्च शिक्षा हासिल गर्नु विश्वविद्यालय म पहिलेदेखि नै एक सामान्य कोटीकी विद्यार्थी थिएँ तर तिमीहरूको आदिगुरूको श्रेणी जहिले पनि विशिष्ट थियो ऊ कति कुरामा शिक्षकहरूभन्दा पनि बढी जान्ने सुन्ने थियो त्यसैले प्राध्यापकहरू उसलाई अत्यन्त आदर दृष्टि हेर्थे पुत्रपुत्रीहरू तिमीहरूको आदिगुरुले स्कुलमा पढ्दादेखि नै मलाई प्रेम गर्थ्यो भन्ने मलाई थाहा थिएन त्यसकी सुवस्थामा तिमीहरूको आदिगुरुले कटु ला हिँडेको समझन्छु फुटबल खेलेको सम्झन्छु भलिबल खेलेको सम्झन्छु दौड़का विभिन्न प्रतियोगिताहरूमा भाग लिएको सम्झन्छु त्यसबेला ऊ मोटो घाटो रिष्टपुष्टिटो थियो म फ्रक लिएर हिँड्थेँ र सारी कसरी अपनी जाने स्कूलमा पढ्दादेखि नै ऊ मलाई प्रेम गर्थ्यो तर केही भन्दैनथ्यो केही कुरा गर्दैनथ्यो ऊ अन्तर्मुखी थियो पछि उसले मलाई भन्यो कि स्कूलको अन्तिम परीक्षाफल प्रकाशित भएको दिन एक मित्रको मुखबाट पहिलोपल्ट उसले मेरो नाम थाहा पाएको थियो यसभन्दा अगाडि वर्ष दिनसम्म सँगसँगै पढ्दा पनि उसले मेरो नाम थाहा पाउने प्रयास गरेन जबकि ऊ मलाई पहिलो नजरदेखि नै प्रेम गर्थ्यो तिमीहरूको आदिगुरूको प्रेम किशोरावस्थादेखि शुरू भएको थियो जब हामी दुवै अवयस्का थियौ पुत्रपुत्रीहरू किशोरावस्थाको प्रेम अत्यन्त कोमल हुन्छ भावुक हुन्छ समर्पणयुक्त हुन्छ त्यहाँ निश्चलता र पवित्रता मात्र हुन्छ तिमीहरूको आदिगुरूको प्रेम कलेजमा अध्ययन गर्दा पनि तिमीहरूको आदिगुरूले आफ्नो प्रेमलाई अभिव्यक्त गरेन सत्य कुरा त यो हो कि ऊ मलाई प्रेम गर्थ्यो र मबाट पलायन गर्थ्यो उसको अन्तर्मुखी स्वभावले गर्दा स्कूलदेखि विश्वविद्यालयसम्म हामी शारीरिक रूपले नजिकेनौ कहिले पनि सायद ऊ यसलाई आवश्यक मान्दैन थियो जब विश्वविद्यालयमा पहिलोपल्ट उसले मलाई लिखित प्रेम निवेदन गर्यो मैले स्वीकार गरिनँ ऊ असल थियो तर मेरो इच्छा अनुरूपको व्यक्ति थिएन म जस्तो सुन्दर जीवनसाथीको परिकल्पना गर्थेँ त्यस व्यक्तित्वसित तिमीहरूको आदिगुरुको व्यक्तित्व मिल्न सकेन ऊ मेरो, सके मेरो सपनाको राजकुमार हुन सकेन त्यसैले मैले पूर्ण रूपले उपेक्षा गरेँ मेरो यो घोर उपेक्षा उसलाई सह्य भएन उसको दृष्टिमा प्रेम नै सपथोप थियो सबै कुरालाई तृण समान सम्झेर ऊ नै दहन सम्झन्थ्यो प्रेम गर्नु नै आफ्नो चारित्रिक विशेषता मान्दथ्यो जब मैले उसको प्रेमको उपासजनक ढंगले उपेक्षा गरे ऊ धनमानबाट कंगालमा परिणत भयो उसले आफ्नो जीवनको आराध्य लक्ष्य मूल्य सबै कुरा गुमायो ऊ दुःख र पीड़ाको प्रतिमूर्ति भई विश्वविद्यालय आउँथ्यो जान्थ्यो पढाइमा उसले रुचि हराइसकेको थियो एक ऊ विश्वविद्यालय आएन अर्को दिन पनि आएन अर्को दिन पनि आएन चौथो दिन विश्वविद्यालयमा एउटा सञ्चनयुक्त समाचार आयो उसले सधैँका लागि गृहत्याग गर्यो बा आमाहरूले रोक्ने प्रयास गरे भाइ बहिनीहरूले बाटो छेके तर ऊ विचलित भएन उसले भन्यो म सत्यको खोज गर्न गृहत्याग गर्छु म मानवताको कल्याणका लागि गृहत्यागयो God Sue. God Sue. विश्व शताब्दीमा गौतम बुद्धको जस्तो महाविनिष्क्रमणदेखि धेरै मान्छेले विश्वास मानेनन् विश्वविद्यालयका सहपाठी मित्रहरू अकमक्क परे तर वास्तविकता कठित भइसकेको थियो म पनि दुःखी भएँ मलाई अत्यन्त पश्चाताप हुन थाल्यो मलाई थाहा उसको त्यस गृहत्यागको सम्बन्ध सिर्फ मसित छ र एकदिन पश्चातापको अग्निमा चल्दै क्षमायाचना गर्ने एकमात्र अभिप्राय लिएर म यहाँ आइपुगेँ तर यस म स्वयं तिमीहरूको प्रेम गर्न थालिसकेको थिएँ पहिलेका भ्रम र मोहहरू सब टुटिसकेका थिए अहिले म उसलाई प्रेम गर्छु जसरी ऊ पूर्व जन्ममा मलाई प्रेम गर्थ्यो तिमीहरूको आदिगुरूलाई थाहा छ म उसलाई प्रेम गर्छु तर ऊ स्वीकार गर्न चाहँदैन ऊ भन्छ गुरू र माताबीच प्रेम मिलन हुनु सम्भव छैन म मान्दिनँ म उसको अहमवादी विचार मान्दिनँ किनभने म प्रेममा विश्वास गर्छु प्रेमभन्दा महान प्रेमभन्दा पवित्र प्रेम प्रेमभन्दा सुन्दर र प्रेमभन्दा जीवनदायी केही पनि छैन मान्छे अहमबाट प्रेमतर्फ लाग्नुपर्छ न कि प्रेमबाट अहमतर्फ म यो कुरा तिमीहरूको गुरूलाई भनिरहन्छु मलाई पक्का विश्वास छ एकदिन ऊ मेरो कुरा अवश्य स्वीकार गर्नेछ